मेसिन, हाइडल वर्ग रचेक मेसिन द्वारा एक के साथ रंगीन छपाई करने एक छापा खाना क्वालिटी प्रेस छापा खाना भरतपुर दस चितवन विद्युत प्राधिकरण गाडी फोन शून्य छप्पन्न पांच छब्बीस सात सौ एक मोबाइल अंठानब्बे पांच पाँछ पचास अंठान शून्य अड़तालीस एजुकेशन <laughs> कंसल्टेंसी राम्रो नतिजा ल्याउने लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनमा डब्लु डब्लुडब्लु डट रेडियो अर्पण डट कम डट एनपी मार्फत एकैसाथ सुनिरहनु भएको दिउँसो दुई बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ म अनिता अरियाल आफूले दिनरात काम गरिरहेको प्रधानमन्त्री कोइलाको दावी स्वास्थ्यलाई देखाएर आफूलाई कमजोर नबनाउन आग्रह नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु हुँदै व्यवस्थापिका संसदको बैठक पनि आज बस्दै मोदीको भ्रमणको पूर्व सन्ध्यामा काश्मीरमा आक्रमण इराकका राष्ट्रपति मौध मासुमद्वारा प्रधानमन्त्रीमा हैदर अलीको नाम सिफारिस र सोह्र वर्ष मुनिको एसएससी प्रिमियर लिग क्रिकेटमा सहभागी हुन नेपाली टोली मलेसिया प्रस्थान जीवन यापन तथा जीवन गुजारना का दिन रात काम गरी स्वास्थ्यलाई देखाएर आफूलाई कमजोर नबनाउन पनि कोइरालाले आग्रह गर्नुभएको छ आज बिहान प्रधानमन्त्रीकै सरकारी निवास बालवाटारमा राष्ट्रिय सतर्कता केन्द्रको बाह्रौं प्रतिवेदन सार्वजनिक गर्ने क्रममा प्रधानमन्त्री कोइरालाले दिनरात काम गरेकै के छु केही प्राविधिक कारणले ढिलाइ भएका छन् केही कुरा तर काम नै गरेन भनेर बेकामी बनाउन खोज्ने उहाँले भन्नुभयो तोकिएकै मितिमा लोकतान्त्रिक संविधान जारी गर्न सरकारले विशेष काम गरिरहेको पनि कोइरालाले दावी गर्नुभयो बिरामी हुनु मानवीय गुण भएको भन्दै उहाँले यसलाई मेरो कमजोरी नबनाउन आग्रह गर्नुभएको छ उहाँले आफू अमेरिकाबाट फर्किएपछि पूर्ण रूपमा स्वस्थ भएको पनि दावी गर्नुभएको छ नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज शुरू हुँदैछ बैठकमा नौ महाधिवेशनको समीक्षा महाधिवेशनबाट पारित दस्तावेजहरूको प्रकाशन केन्द्रीय कमिटी बैठक सञ्चालन कार्यविधि तथा आचार संहिता निर्माण पोलेट तथा स्थायी कमिटिको निर्वाचन केन्द्रीय कमिटिका पदाधिकारी र पूर्ण तथा वैकल्पिक सदस्यहरूको मर्यादा निर्धारण कार्यविभाजन तथा योजना लगायत विषयमा छलफल हुने एमालेका नेताहरूले बताएका छन् यस्तै सरकार तथा संविधान सभाको कामबारे समीक्षा गर्ने कार्यक्रम पनि रहेको छ पछिल्लो पटक इमाले मन्त्री र नेताहरूले कङ्ग्रेस नेतृत्व सरकारको पनि आलोचना गरेका छन् नौ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएपछि एमाले केन्द्रीय कमिटिको बैठक दोस्रो पटक बस्न लागेको हो यसअघि साउन दुई गते पहिलो बैठक बसिसकेको छ व्यवस्थापिका संसदका समितिहरूको सभापतिको चुनाव भदौ चार गते हुने भएको छ आज बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले भदौ चार गते समितिका सभापतिको चुनाव गर्ने निर्णय गरेको छ व्यवस्थापिका संसदमा एघारवटा विषयगत समिति छन् सा। सार्वजनिक लेखा समिति बाहेकका सबै समितिका सभापतिको चयन हुन बाँकी रहेको छ लेखा समितिमा भने एकीकृत माओवादीका नेता जनार्दन शर्मा सभापति चयन भइसक्नु भएको छ समितिमा सभापति चयन नभएकाले ज्येष्ठ सदस्यको अध्यक्षतामा समितिको बैठक बस्दै आएको थियो यस्तै कार्य व्यवस्था परामर्श समितिको बैठकले एक दिनको तलब दैविक प्रकोप उद्धार राहत कोषमा जम्मा गर्ने निर्णय गरेको कङ्ग्रेस सभासद् धनराज गुरुङले जानकारी दिनुभयो पार्टीभित्रको आन्तरिक विवाद मिलाउन एकीकृत एक नेकपा माओवादीको स्थायी समिति बैठक आज बस्दैछ पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास लाजिमपाटमा अबको केही बेरमै बैठक बस्न लागेको माओवादीले जनाएको छ बैठकमा संविधान सभापछिको पार्टीको अवस्था र अबको कार्यदिशा कसरी अगाडि बढाउने भन्ने विषयमा केन्द्रित हुनेछ बैठकमा पार्टी अध्यक्ष प्रचण्ड र नेता डाक्टर बाबुराम भट्टराई बीच देखिएको विवाद समाधान गर्ने प्रयासका लागि सहमति खोजिने भएको छ भट्टराई पक्षले जिल्लामा समानान्तर समिति कट कमिटी गठन रोक्ने र संस्थापन पक्षले जिल्ला प्रशिक्षण रोक्ने सहमति भएपछि अबको दिशा कसरी अगाडि बढाउने भन्ने विषयमा बैठकमा छलफल हुन लागेको छ धनुषामा परिचय नखुलेका व्यक्तिले गोली प्रहार गरी एक भारतीय नागरिकको हत्या गरेका छन् धनुषाको मौहावी गाविस साथमा आज बिहान अपरिचित व्यक्तिले प्रहार गरेको गोली लागि भारत बिहार मधुबनीका सुभाष गोइतको ज्यान गएको प्रहरीले जनाएको छातीमा सा। एक गोली लागेर गम्भीर घाइते भएका गोइतलाई उपचारका लागि जनकपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक गोविन्द जानकारी दिनुभएको छ घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको र हत्याराको खोजी कार्य भइरहेको अन्तर्राष्ट्रिय युवा दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ संयुक्त राष्ट्रसङ्घले युवा र रा मानसिक, मानसिक स्वास्थ्य नारा तय गरे पनि नेपालमा भने समृद्धिका लागि मानसिक रूपमा स्वस्थ युवा नाराका साथ विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ युवा सम्बद्ध सरकारी तथा गैर सरकारी संस्थाको सहभागितामा आज कार्यक्रम भइरहेका छन् सन। सन् दुई हजारदेखि विश्वमा अगस्ट बाह्र तारिकमा अन्तर्राष्ट्रिय युवा दिवस सुरु गरिए पनि नेपालमा भने सन् दुई हजार मात्रै यो दिवस मनाउन लागि छ मानसिक अस्वस्थता भएका मानिसले उपचार पाउनै कठिन भएको र उपचार पाइहाले पनि समाजमा मर्यादित रूपमा बाँच्न नपाउने भएकाले यस सम्बन्धी सचेतना जगाउन यो वर्षको युवा दिवसलाई मानसिक स्वास्थ्यमा केन्द्रित गरिएको राष्ट्रसङ्घले जनाएको छ नेपालको कुल 12 कु, देखि 40 वर्ष उमेर समूहका चालिस दशमलव तिन चार प्रतिशत युवा रहेका छन् बाढी पहिरो प्रभावित क्षेत्रमा रोगको संक्रमण फैलन नदिन सतर्क रहेको सरकार अहिले अर्को रोगको सम्भावित जोखिम कम गर्ने उपायमा लागेको छ विश्व स्वास्थ्य सङ्गठनले महामारी घोषणा गरेको इबोला भाइरस नेपालमा पनि भित्र नसक्ने खतरा बढेपछि सरकारले पूर्व सावधानी अपनाउने तयारी गर्दैछ एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अफ्रिकी मुलुकबाट फर्किएकाहरूलाई तीन हप्तासम्म निगरानीमा राख्ने तथा विमानस्थलमै स्वास्थ्यकर्मी खटाएर परीक्षण गर्ने तयारी गरेको छ पश्चिम अफ्रिकी मुलुकमा रहेको इबोला भाइरस नेपालमा भित्रिने सम्भावना उच्च रहे पनि नियन्त्रणका लागि अहिलेसम्म भने पहल भएको छैन स्वास्थ्य मन्त्रालयका निमित्त सचिव तीर्थराज बुर्लाकोटीले अफ्रिकी मुलुकहरूबाट नेपालमा पनि इबोला भाइरसको सङ्क्रमण फैलन सक्नेतर्फ मन्त्रालय सचेत रहेको भन्दै आवश्यक सुरक्षात्मक उपायबारे सरकार वहाँलाबीच छलफल गरिने जानकारी दिनुभएको छ चितवन राष्ट्रिय निकुञ्जमा अहिलेसम्मकै बढी पर्यटकले भ्रमण गरेका छन् निकुञ्जले जा दिएको जानकारी अनुसार विदेशी पर्यटकको सङ्ख्या उल्लेखीय रूपमा बढेको छ आर्थिक वर्ष उनासत्तरी मा कुल एक लाख त्रिहत्तर हजार पर्यटकले निकुञ्जको भ्रमण गरेका थिए सो समयमा निकुञ्जले 21 करोड 15 लाख राजस्व सङ्कलन गरेको थियो गत आर्थिक वर्षमा पर्यटकको संख्या बढेर 1 लाख त्रिहत्तर हजार पुगेको निकुञ्जले जनाएको छ निकुञ्जका प्रवक्ता टिकाराम पौडेलका अनुसार उनीहरूबाट चौबिस करोड अडसट्ठी लाख राजस्व सङ्कलन भएको छ अघिल्लो वर्षको तुलनामा गएको वर्ष तिन करोड त्रिपन्न लाखभन्दा बढी राजस्व सङ्कलन भएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान आवासीय चिकित्सक संघ र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधिबीच नौ मोदी सहमति भएपछि वीर अस्पताल आजदेखि पुनः सञ्चालनमा आएको छ तीन पक्षबीच अस्पतालमा आवश्यक उपकरणको आपूर्ति गर्ने दुई हप्ताभित्र सिनेटको बैठक बोलाउने र नौ वर्षदेखि हुन नसकेको दीक्षान्त समारोह छिट्टै गर्ने लगायतका सहमति भएपछि आन्दोलन टुङ्गिएको हो अस्पतालमा उपचार सेवा सुचारू भएपछि बिहानैदेखि बिरामीको भिड़ लागेको छ चीनवा अवैध नेपाल में गिरी 4 किलो सुन तातोपानी भंसार नाकामा में बरामद कर एक नेपाली महिला को सातवा बिहान सो सुन बरामद कर प्रहरी के जनाक सशस्त्र प्रहरी र भन्सारको संयुक्त टोलीले चेक जाँचका सुन बरामद गरेको हो यसैबीच सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट जतहीको गस्ती टोलीले नेपाल भारत दस गजा क्षेत्रमा आज बिहान पाँच किलो सुपारी पनि बरामद गरेको छ शा। सशस्त्र प्रहरी निरीक्षक होमराज नेउपानेको नेतृत्वमा गएको गस्ती टोलीले लगमा गाविस नौ धाकाटु स्थित दस गजा क्षेत्रबाट सुपर्मा सुपारी बरामद गरेको जनाएको छ अब पालो अर्पणजना आवाजको अर्पणजना आवाजमा हाम्रो प्रश्न छ महिला हिंसा तथा दुर्व्यवहारका घटना बढ्नुमा तपाईँ कसलाई बढी दोषी देख्नुहुन्छ ए समाज बी सरकार रसी सी व्यक्ति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 अब पालो ट्राफिक खबरको यति बेला नानगढ हेटौडा बिरगञ्ज सडक खण्ड खुला छ त्यसै गरी नानगढ मुगलिन मुगलिन नौ सय काठमाडौँ सडक खण्ड मुगलिन दौली पोखरा सडक खण्ड र नानगढी बुढुवल सडक खण्ड पनि मोबाइल नम्बर अन्चानब्बे पाँच पचास एकसट्ठी सात सय त्रिचालिस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 भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कश्मीर भ्रमणको पूर्व सन्ध्यामा सीमा सुरक्षा बल बिएसिएफमाथि हमला भएको छ सो हमलामा सीमा सुरक्षा बलका सात जवान घाइते भएका छन् भारतीय प्रधानमन्त्री मोदी आज भारत प्रशासित क्षेत्र काश्मीरको भ्रमणमा जाने तयारीमा हुनुहुन्छ काश्मीरमा रहेको बिएसइएफको उनासाठी बटालियनको डुकुटीमाथि आतंककारी हमला भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ड्युटीबाट फर्किरहेको सैन्य डुकुटीमाथि हमला भएको हो घाइतेहरूको सेनाको बेस अस्पतालमा उपचार भइरहेको छ भारतीय प्रधानमन्त्री मोदी काश्मीरको भ्रमण ले कार्यक्रममा लेह गद्दाख र कारगिल पुग्ने कार्यक्रम तय भएको छ कारगिलमा प्रधानमन्त्री मोदीले पावर ट्रान्समिसन प्रोजेक्टको शिलान्यास गर्नुहुनेछ उहाँको यो दोस्रो भ्रमण हो इराकका राष्ट्रपति मौद मासुमले हैदर अली आबादीलाई देशको नयाँ प्रधानमन्त्रीका रूपमा सिफारिस गर्नुभएको छ राष्ट्रपति मासुमले वर्तमान प्रधानमन्त्री नुरी अल मलिकीको स्थानमा आबादीलाई प्रधानमन्त्री बनाउन सिफारिस गर्नुभएको हो उहाँको सिफारिसलाई अमेरिका तथा संयुक्त राष्ट्रसङ्घले स्वागत गरेको छ इराकी राष्ट्रपतिको कदमलाई स्वागत गर्दै अमेरिकी राष्ट्रपति बराक ओबामाले यस कदमबाट आफू आशावादी भएको बताउनु भएको छ उहाँले प्रधानमन्त्रीका लागि सिफारिस गरिएका आबादीले अब मिलिजुली सरकार बनाएर देशमा शान्ति स्थापना गर्नुपर्नेमा जोड़नु भएको छ तर वर्तमान राष्ट्रपति नुरियाल मलिकले भने राष्ट्रपतिको कदमलाई गैर संवैधानिक भन्दै आपत्ति प्रकट गरेका छन् खेल समाचार मलेसियामा पर्सिदेखि भदौ चार, चार गतेसम्म सञ्चालन हुने एससिसी अन्डर सिक्सटिन प्रिमियर लिग क्रिकेटमा सहभागिता जनाउन नेपाली टोली मलेसिया प्रस्थान गरेको छ मलेसिया जाने युवा टोलीलाई हिजो नेपाल क्रिकेट सङ्ख्या र राष्ट्रिय खेलकुद परिषदले विदाय गरेको हो सुमित महर्जनको कप्तानीमा रहेको नेपाली टोलीमा चौधजना खेलाडी रहेका छन् टोलीको उपकप्तानमा आशिक शेख प्रणीत थापा सुशान्त सिंह थापा पवन सराफ जितेन्द्र सिंह टकुरी रविन्द्र शाही रविकुमार शाह रविचन्द आशिष पोखरेल विजय चौधरी लगायतका रहेका छन् टोलीको मुख्य प्रशिक्षकमा वसन्त शाही र सहायक प्रशिक्षकमा राजु बस्नेत रहनु भएको छ टोलीको व्यवस्थापनमा रन्जित तामाङ रहेका छन् राउन्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगितामा नेपालले आयोजक मलेसिया ओमन थाइल्यान्ड सिङ्गापुर र बहरयनसँग प्रतिस्पर्धा गर्नेछ एसएससीले अन्डर सिक्सटिन प्रिमियर लिग क्रिकेट यसै वर्षदेखि नै सुरु गरेको हो प्रतियोगितामा नेपाल देश गते थाइल्यान्ड तीस गते सिङ्गापुर भदौ एक गते ओमन र दुई गते, गते बहरइन त्यस्तै गरी चार गते आयोजक मलेसियासँग प्रतिस्पर्धा गर्नेछ आफूले दिनरात काम गरिरहेको प्रधानमन्त्री कोइरालाको दावी स्वास्थ्यलाई देखाएर आफूलाई कमजोर नबनाउन आग्रह नेक एम को, को केन्द्रीय कमिटी बैठक शुरू हुई व्यवस्थापिक संसद को बैठक आज बस्ते मोदी को भ्रमण पूर्व संध्या में कश्मीर में आक्रमण ईराक का राष्ट्रपति मौद मासुम द्वारा मा हैदर अली को नाम सिफारिश रोह वर्ष मुनी को एस प्रीमियर लीग क्रिकेट में सहभागी टोली मलेिया प्रस्थान शिखर हार्डवेयर रत्नगरे बकुलर पुरानो कर्मचार्य पेट्रोल पंप संगे फोन नंबर शून्य छप्पन्न पांच तिरसठी दुई सौ नब्बे रंग बुगंग सैनेटरी टॉयलेट बाथरूम का फिटिंग सामन दक्ष प्लम्बर पेट्रोल को व्यवस्था का साथ ही एसएम पेट्स जानकारी कराइन